तेस्रो पुस्ता बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाको पर्खाइमा आभास गृहमा रहेका सुरक्षा गार्डले अवकाश पाउँदा समेत निर्माण स्थलमा काम सुरु हुन सकेन <laughs> चमेलिया जलविद्युत आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा खुम्चिएको मध्ये छब्बिस मिटर सुरुङ मात्रै मर्मत गर्न बाँकी धनगढीका विभिन्न व्यक्तिको बाह्र करोड बढी रकम ठगी गरेर फरार भएका व्यक्ति फेसबुक मार्फत सार्वजनिक गेटा मेडिकल कलेज भवनको ठेक्का सम्झौता अन्तिम चरणमा गते 20 सवारी साधनलाई हटाउने <द्णागा> प्रभावकारी सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बहुप्रतिष्ठित पञ्चेश्वर आयोजनाको निर्माणस्थलमा कुनै काम शुरू भएको छैन आयोजना निर्माणस्थलको आवासगृहमा तीनजना सुरक्षा गार्ड भेटिन्छन् तर उनीहरूको पनि अवकाश भइसकेको छ पञ्चेश्वर विकास प्राधिकरण गठन भएकाले आयोजनाबाट नियुक्ति पाएका उनीहरू अवकाशमा परेका हुन् अढाई दशक कुरेको भवनलाई व्यवारिसे कसरी छाड्ने गार्ड जनक साउले प्राधिकरणले व्यवस्था नगरुञ्जेल कुरेर बस्छौं कुनै निकास आउला बड़ा बड़ा का का तर स्थानीयलाई आयोजनाको काम अघि बढ्ला न बढ़ला अझै दोधार्नेछ गत असारसम्म स्थानीय केही न केही काम भएको देख्थे साउदले भने कर्मचारी हटाएकाले आशंका उब्जिएको छ उनले दुई हजार सालमा बैतरीको पञ्चेश्वर सात रोलघाट नजिकै आयोजनाको आभास गृह तथा आयोजना कार्यालय खुलेको बताएका छन् स्थानीयले जीर्णबन्दी गएका आयोजनाको साइट कार्यालय माटो परीक्षणका लागि नेपाल र भारत दुवैतर्फ बनाइएका पचास मिटर लामो सुरुङ पानीको बहाव नाप्ने गैस रिडर रखा में पार करने ट्रोली बाहे का संरचना देख पाया पंचेश्वर सात के पैंसठी वर्षीय कुलदेवी साउद ने तेसरोस्ता आईपुग् समेत उन्नी सपना उस्त रहताएकी आपू सदा चर्चा सुने को समझद् साउद्ले छोराती पंचेश्वर को बिजुली देखना नपाउनी जस्त देखी भुख व्यक्त करे छ दार्चुलाको चमेलिया नदी बलासमा सन् दुई हजार सातमा शुरू भएको निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ सुदूरपश्चिमको प्रख्यात चमेलिया जलविद्युत आयोजनाको सुरुङ निर्माणको जिम्मेवारी पाएको चिनिया कम्पनी चाइना गेज्वा ग्रुपले काम तीव्र रूपमा अगाडि बढाएको हो सन् दुई हजार डिसेम्बरमा सबै काम सम्पन्न हुने आयोजना प्रमुख अजय दाहालले बताएका छन् तीस मेगावाट विद्युत उत्पादन हुने चमेलियाको ड्याम साइडको काम सम्पन्न भइसकेको छ भने आठ सय त्रिचालिस मिटरको सुरुङमा छब्बिस मिटर मात्रै मर्मत गर्न बाँकी रहेको र विद्युत गृहमा उपकरणहरू जोड्ने काम भइरहेको दाहालले जानकारी दिएका छन् सन् दुई हजार एघारमा सम्पन्न हुनुपर्ने आयोजना असहज पहाडी बाटो र सरोकारवालाको लापरवाहीले गर्दा दस वर्ष लागेको हो जलविद्युत आयोजना निर्माणको तीव्रतासँगै स्याउले दुधकाँडी क्षेत्रमा विद्युत वितरण स्टेसनको काम पनि द्रुत गतिमा भइरहेको छ यसबाटै स्थानीय उद्यमी व्यवसाय पनि निकै उत्साहित बनेका छन् नेपाली सेनाको जम्दार पदबाट अवकाश पाएका मदनसिंह धामी हिजो आज खेतीपातीमै समर्पित छन् अठार वर्षको उमेरमै सेनामा प्रवेश गरेका दार्चुलाका धामीसँग अवकाशपछि पनि पहिलाकै जति जोस र जाँगर छ तर उनले त्यो जोसजाँगर देखाउने ठाउँ भने पाएका छैनन् खेतबारीमा कुटोकोदालो चलाउँदैमा समय व्यतीत भइरहेको छ अरु काम मा मा का का साथ साथ के गर्ने सोच्नै सकेको छैन उनले भने अवकाशपछिको बाँकी जीवनमा सेनामा कार्यरत छँदाका जस्तै सक्रिय रहने धामीको इच्छा छ नेपाली सेनाको धनगढीस्थित पाँच नम्बर वाहिनीमा गरिएको दुई दिने भूपू सैनिक सम्मेलनमा सुदूरपश्चिमका एक भूपू सैनिकको सहभागिता रहेको नेपाली सेनाको सुदूरपश्चिम पेतना लगायतका कृतनालयका प्रीनापति उपराथी दीपक भारतीले जानकारी दिएका छन् सुदूरपश्चिम सम्मेलनबाट विभिन्न रचनात्मक सुझाव प्राप्त भएका र त्यही अनुसार हिताधिकारीको घर शिक्षा स्वास्थ्य र स्वरोजगारका कार्यक्रम पुर्याइने उनले बताएका छन् उनका अनुसार फिल्ड एम्बुलेन्सलाई सुविधा सम्पन्न बनाइनुका साथै धनगढीमा आगामी आर्थिक वर्षदेखि नेपाली सेनाले माथिल्लो कक्षासम्मको पढ़ाई सञ्चालन गर्न लागेको बताइएको छ अवकाश प्राप्त सैनिकको आय आर्जनका लागि सहुलियत ब्याजमा व्यक्तिगत एक लाखदेखि सामूहिक रूपमा एक करोडसम्म उपलब्ध गराउँदै आएको जनाइएको छ धनगढीका विभिन्न व्यक्तिको बाह्र करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका दुग्ध व्यवसायी दीपक खड्गा एक दिनपछि हिजो फेसबुक मार्फत सार्वजनिक भएका छन् इस डायरी 12 करोड़ लगे थाईलैंड गई जानकारी कराएगा खंडका हिजो पहिलोपटक फेसबुक मार्फत सार्वजनिक भएका हुन् फेसबुकमा विभिन्न स्टाटस र आफ्नो तस्विर सार्वजनिक गरेका खडकाले आफू थाइल्याण्डमा रहेको र केही नयाँ व्यवसाय गरिरहेको जानकारी गराएका छन् उनले आफूलाई विश्वास गरेर रकम दिने सबै व्यक्तिको नाम फेसबुक मार्फत सार्वजनिक गर्दै सबैको रकम छिट्टै फिर्ता गर्ने कुरा फेसबुकमा लेखेका छन् आफू ठूलो जनघनत्व रहेको सहरमा बसिरहेको भन्दै फेसबुकमा लेखेका खड्काले छिटै अरबपति बनेर नेपाल आउने उल्लेख गरेका छन् आफूलाई स्थानीय प्रशासनले सहयोग नगरेपछि ज्यान जोगाउन फरार हुनु खड़का ने फेसबुक में स्पष्टीकरण दिए नयाशक्ति धनगढ़ी उपमहानगरपालिकमिटी का, का तत्कालीन संयोजक रहकर खड़का नेस्बीर संगे पूर्वराजा ज्ञानेन्द्र शाह को तस्वीर समेत पोस्ट कर नयाशक्ति पार्टी का संयोजक डाटर बाबुराम भट्ट रायूला ठग भैं ट्विटर में पोस्टर क्र उख करते खड़का ने ते प्रतिवाद कर कैलाली को गेटा में रहकर सही दस रज्ञान प्रतिष्ठान अथवा गेटा मेडिकल कलेज को कलेज भवन को ठेक्काझौता अंतिम चरण में कलेज भवन निर्माण का भ्रमण एस जेभीले भ्याट बाहेकको अन्ठाउन्न करोड चौध लाखमा ठेक्का पाएको अब छ अबको तीन चार दिनमा ठेक्का सम्झौता हुने र फागुनको दोस्रो हप्तादेखि निर्माण कम्पनी निर्माण स्थलतिर जाने तयारी भइरहेको मेडिकल कलेजका कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिएका छन् तीनतले कलेज भवनको निर्माण दुई वर्षमा सक्नुपर्नेछ भने त्यसको वैयिक र सुपरभिजनका लागि परामर्शदाता कम्पनी पनि नियुक्त भइसकेको छ मेडिकल कलेजको गुरी योजना बनाएको नेपालकै ठुलो परामर्शदाता कम्पनी वेल्डिङ डिजाइन अथोरिटी बिडी ए ले मेडिकल कलेज को पराममर्शदाता को जिम्मेवारी हो मेडिकल कलेज को कलेज भवन अस्पताल भवन रौतिक निर्माण को रेख देख गुणस्तर को सब जिम्मेवारी बिडिएको हुनेछ त्यस्तै अस्पताल भवनको पनि यही माघ अठाइस गते टेन्डर खुल्ने भएको छ माघमा टेन्डर खुलेपछि चैत वैशाखदेखि अस्पताल भवनको पनि निर्माण सुरु हुने कार्यकारी निर्देशक पुजाराले जानकारी दिएका छन् तर यसअघि निर्माणको ठेक्का भएको प्रशासनिक भवनको भने अझै टुङ्गो लाग्न सकेको छैन निर्माण व्यवसायलाई पटक पटक ताकेता गर्दा पनि चासो नलिएपछि मेडिकल कलेज प्रवर्धन समितिले उनलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको ब्यानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा पश्चिम नेपालको मध्य पहाडी जंगलमा फिरन्ते जीवन बिताउने राउटी समुदाय यति बेला अछामको नाडामा पुगेको छ उनान्चालिस छाप्रमा गरी करिब एक सय उनापचास संख्या रहेको यो नेपालको अतिलोपोन्मुख जाति हो आफ्नो समुदायका कुनै सदस्यको मृत्युपछि बसाइसर्ने प्रचलनका कारण राउटे कुनै एक ठाउँमा बसोबास गर्न सक्दैनन् आधुनिक जीवनशैली खेतीपाती शिक्षा दीक्षादेखि धेरै टाढा रहेका राउटीहरू विशेष गरी अछाम कालीकोट दैलेख सुर्खेत जाज्रकोट सल्यान र दाङका जङ्गलहरूमा घुमफिर गर्न रुचाउँछन् नाडा जङ्गलमा यो समुदायको नयाँ बस्ती बस्दैछ मध्य पहाडी लोकमार्ग अन्तर्गत अछाम दैलेखको कर्णाली मूल कर्णाली पुल पार गरेर विनायक कमल बजार हुँदै नाडा पुग्न सकिन्छ कर्णाली किनारको कोल्ली मुरामा एक सदस्यको मृत्युपछि डेढ घण्टा उकालोमा सरेका हुन बस्ती शर्दा पर्याप्त पानी काठ भएको मानव बस्तीदेखि टाढा भएको खण्डमा उनीहरूको रोजाइमा पर्दछ समुदायमा सबै छाप्रो बनाउन व्यस्तो रहेका छन् आफूलाई जंगलको राजा दाबी गर्ने रावटीहरूमा तीन वर्ग छ उनी ठकुरी वंशका हुन् कल्याण कल्याल सोमवंशी र, र राजकोटी गरी तीन समुदाय रहेका छन् पहिले एउटै मुखियाले समुदायको नेतृत्व गरे पनि पछिल्ला केही वर्ष तीन जातिका तीन मुखिया रहेका छन् काठबाट कोशी मुधूस, आरी बनाएर बेच्ने अनाज अनाजसँग साँटेर आफ्नो गुजरा चलाउने गर्दछन् कन्दमूल गुणाबादरको मासु उनीहरूलाई विशेष मनपर्छ आफ्नै परम्परागत रीतिरिवाज जीवनशैली धर्म संस्कार अंगाल्दै यो जाति नेपालको सङ्कटासन्न जातिमा पर्ने गर्दछ सरकारले फाल्गुन सत्र गतेदेखि बिस वर्ष पुराना सार्वनिक सवारी साधनलाई देशभरिबाटै हटाउने भएको छ दुई हजार एकहत्तर साल फागुन अठार गतेमा राजपत्रमा प्रकाशित गरी सरकारले आउँदो फागुन सत्र गतेदेखि बिस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाउने जनाएको हो पुराना सवारी साधन नवीकरण नगरेका सवारी धनीलाई राजस्वतिर आएर त्यस्ता सवारी पत्र गराउने तयारी विभागको रहेको छ सवारी को नवीकरण न वातावरण मैत्री हरिओ स्टीकर नपाउने हुवारी स्वतः हटने विश्वास विभाग विभाग काठमंडत्य में मैं नौ लाख त्रिष्ठी हजार पांच सै आठवटा सवारी साधन दर्ता भयपनी राजधानी बाहर दर्ता समेत गरी यहां करीब दस लाख सवारी साधन गोड़छन् यीमध्य बीस वर्ष पुराना सवारी संख्या एक लाख पांच भौतिक प्रवाधा तथा यातायात मन्त्रालयले राजधानीमा प्रदूषण र ट्राफिक जाम बढ्नुको मुख्य कारण 20 वर्ष पुराना गाडी भन्दै हटाउने निर्णय गरेको थियो सवारी तथा यातायात व्यवस्था ऐनले सवारी योग्य भए नभएको जाँच परीक्षण मापदण्ड बनाएको छ सवारीको यान्त्रिक स्थिति लम्बाइ चौडाइ उचाइ बनौट वा स्वरूप सवारीबाट हुन सक्ने प्रदूषण सवारी चलाउन सकिने अवधिलाई प्राथमिकता दि परीक्षण मापदण्ड निर्धारण गरिएको छ सवारी सञ्चालन योग्य भएको प्रमाणपत्र दिने क्रममा जाँचपास गर्ने नगर्नी सवारी दर्ता गर्ने नगर्ने अधिकार विभागमा निहित भएकाले सुया आधारमा पुराना सवारी हटाउन लागि अब सड़क तथ सवारी पच्चील चौबीस घंटा में सुदूरपशिम सड़क तथा सवारी संग संबंधित दुईव घटना तथा दुर्घटना क्षेत्रीय ट्राफिक प्रभारी कार्यालय अतरिया जिज बिहान साढ़े आठ बजे कैलाली को अत्तरिया नगरपिक जुगेड़ा जमुनाल नजीक सीए तीन पीन दुई एक नौ नंबर को स्कूटी बीपारी दिशा आरोप अटोरिक्सा ठोक स्कूटी चालक कैलाली को धनगड़ी गांव बस्नी वर्षीय साधु राणा घाइते भएका छन् उनको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ यस्तै हिजो दिउँसो एक बजीतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका दश सिमखडी भन्ने ठाउँमा बस पल्टिँदा उन्नाइसजना घाइते भएका छन् महेन्द्रनगरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना छ ख त्रिसठी नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको हो घाइते उन्नाइसजनामाथि दुईजनाको अवस्था गम्भीर रहेको छ घाइतेहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते दुईजनालाई नेपालगञ्ज रेफर गरिएको छ बस चालक भनी फरार रहेका छन् आज दिउँसो मुलुकको पश्चिमी पहाड़ी क्षेत्रमा आंशिक बदलीको सम्भावना मात्रै रहेको र बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि तेसरो पंचेश्वर आयोजना के पर्खाई में आवास गृह सुरक्षा गार्ड ने अवकाश पाँगा समेत स्थल चमेलिया जल विद्युत आयोजना के सुरुंगण में खुमसी मध्य छब्बीस मीटर सुरुंगनगढ़ी व्यक्ति को बाहर करो बड़ी रकम ठगी करें फरार भाई व्यक्ति फेसबुक गेटा मेडिकल कलेज गे� भवन को समझौता अंतिम चरण र आगामी फाल्गुन १७ गतेदेखि २० वर्ष पुरानो सार्वजनिक साधन सवारी साधनलाई हटाउने सरकारको तयारी। समास्तर शर्मा गर्नु भाइका म तपाईं र प्रविधिकी सहयोगी आशिषलाई धन्यवाद। तपाईं हाम्रो समाचारहरु radiounity.com.in बाट पढ्न सक्नुहुनेछ। चाहे केवल हाम्रो समाचार र कार्यक्रमहरु सुन्न पनि सक्नुहुनेछ। ल गत्तै बिबीसी नेपाली सेवाको बेहानी बका सुन्न सक्नुहुनेछ। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।